रेक साताको आइतबार बिहान दस बजेको अर्पण समाचारपछि मात्र रेडियो अर्पण एक सय चार थोप्लो पाँच मै घार्चमा कार्यक्रम मेरो रचना सुन्न नभुल्नुहोला तिमी सधैं मया जस्तो लग् सान तिमीलाई सधैँ माया गरौँ जस्तो लाग्छ सानो तिम्रै मन मन्दिरमा सरौँ जस्तो लाग्छ सानो जिन्दगीमा बेसहारा भई भौतारी हिँड्नुभन्दा जिन्दगीमा बेसहारा भई भौतारी हिँड्नुभन्दा तिम्रै माया जालभित्र परौँ जस्तो लाग्छ सानो तिम्रै मन मन्दिरमा सरौँ जस्तो लाग्छ सानो चैत मासको खडेरी जस्तै उराठिँदा मेरो मन चैत मासको खडेरी जस्तै उराटिँदा मेरो मन फुल बने तिम्रै सानो झरौँ जस्तो लाग्छ सानो तिम्रै मन मन्दिरमा सरौँ जस्तो लाग्छ सानो मध्यरातमा तिम्रै तस्विर नयनमा छाइदिँदा मध्यरातमा तिम्रै तस्विर नयनमा छाइदिँदा बेहोसी भए सतह समुद्र ज... तरौँ जस्तो लाग्छ सानो तिम्रै ते मन मन्दिरमा सरौँ जस्तो लाग्छ सानो औँसीको रात जस्तै औँसीको रात जस्तै अन्धकारमा जिउनु पर्दा औँसीको रात जस्तै अन्धकारमा जिउनु पर्दा प्राण त्यागी यतैतिर मरौँ जस्तो लाग्छ सानो तिम्रै मन मन्दिरमा सरौँ जस्तो लाग्छ सानो तिमीलाई सधैँ माया गरौँ जस्तो लाग्छ सानो तिम्रै मन मन्दिरमा सरौँ जस्तो लाग्छ सानो नमस्कार अनि साहित्यिक अभिवादन गर्न चाहन्छु कार्यक्रम मेरो रचनाको पुर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण साहित्यिक मनहरूमा साहित्यिक अभिवादन गर्न चाहे प्राविधिक मित्र रिजनसँगै म छु तपाईँकै मित्र दिपेन्द्र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 आज अपनी तैया ती भावना तैयारी ती जीवन रूपी सृजन आवाज मिशा का उपस्थित भैया तीन गीत कथा कविता हाइकु जस्ता साहित्यिक सबै विधा समेटिने कार्यक्रम कार्यक्रम मेरो रचनाको यो बसाइमा आज पनि तपाईँका रचनाहरू म वाचन गर्ने नै छु यदि तपाईँ यो कार्यक्रमलाई अनलाइनमा सुन्न सक्नु भने पनि तपाईँले डाउनलोड गरेर पनि सुन्ने व्यवस्था हामीले मिलाएका छौँ तपाईँले मोहन बिहानी गएर पनि जुनसुकै समयमा कार्यक्रम मेरो रचनालाई डाउनलोड गरेर सुन्ने सुन्न सक्नुहुनेछ हामी कार्यक्रमको सुरुवाततिरै छौँ हामी कार्यक्रमको सुरुवातमा एउटा साङ्गीतिक आवाजबाट सुरु गर्नुपर्छ सुरुवातमा मैले एउटा गज लाई वाचन गरेको थिएँ विमला शर्माजीले पठाउनु भएको चितवनदेखि उहाँको रचनालाई वाचन गरे निकै सुन्दर रचना तिमीलाई सधैँ माया गरौँ जस्तो लाग्छ सानो तिम्रै मन मन्दिरमा सरौँ जस्तो लाग्छ सानो जिन्दगीमा बेसारा भए भौतारी हिँड्नुभन्दा तिम्रो माया जालभित्र पढौँ जस्तो लाग्छ सानो वास्तवमै पनि निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि विमला शर्माजीप्रति आभारी रहे र प्रिय भित्र यो सुन्दर आवाज गीत तपाईँको माझमा राख्न चाहन्छु त्यसपछि पुनः तपाईँको माझ उपस्थित हुनेछु छटपटी में छोड़ भांदा ढलाएर जाओ ढले पी ला मे जलाएर जाओ छटपटी में छोड़ भांदा ढलाएर जाओ ढले पी लो जलाएर जाओ जले शेष मे छुट्ला खरानी में जले शीस मेरे छुटला खरानी में खरानी पानी हाली बगाएर जाऊ ढले पची लाश मेरे जलाएर जाओ बगन गाँव होस्तुला बगौन गा हो मेरे अस्तुला अस्तु दया गरी सारा शरीर गलाएर जाओ छटपट्टिमा छोट्नुभन्दा ढलाएर जाऊ जब मेरो सारा शरीर नासो हुन्छ सानो जब मेरो सारा शरीर नाश हुन्छ सानो तिमी नया मुना हाल्दै पलाएर जाऊ ढलेपछि लासो मेरो जलाएर जाऊ कसैले नै तिम्रो बाटो छेक्ने छैन नभए कसैले नै तिम्रो बाटो छेक्ने छैन नभए चारैतर्फ आफ्नै चर्चा चलाएर जाऊ छटपट्टिमा छोट्नुभन्दा ढलाएर जाऊ ढलेपछि लास मेरो जलाएर जाऊ छटपट्टिमा छोट्नुभन्दा ढलाएर जाऊ ढलेपछि लास मेरो जलाएर जाऊ निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि बालकृष्ण भट्टरायजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु यो रचना, रचना उहाँले पिडी खोला नौ स्याङ्जा हाल युआई युएईबाट पठाउनु भएको थियो निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि बालकृष्ण भट्टरायजीप्रति आभारी रहे आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना आग अग... वाचन गर्न पाइराखौँ यो भुसाइमा रहेर त्यस्तै गरी अर्को रचनालाई पनि म अगाडि जोड्न चाहन्छु मेरो हातमा कृष्ण प्रसाद सिमखडा गीता नगर चाड चितवनदेखि पठाउनु भएको एउटा रचना छ गजल छ उहाँको गजललाई पनि अगाडि जोड्न चाहन्छु आधी आउनेछ अनि तुफान आउनेछ आधी आउनेछ अनि तुफान आउने झ्यानी आउने आउने आउनेछ देश र जनताको लागि केही गर नेता हो देश र जनताको लागि केही गर नेता हो बल्ल तिम्रो बेग्लै पढी पहि चानसपछि सु सु सु सु सु सु सुनाउलो बिहानी आउनेछ गजल लेख तिमीले कहिल्यै नछोड्नु गजल लेख्न तिमीले कहिल्यै नछोड्नु दोसल्ला आउनेछ सम्मान आउनेछ त्यसपछि सुनाउलो बिहानी एक आउनेछ एकमुठी अनाजले कुनै दिन एकमुठी अनाजले कुनै दिन गरिबको आँगनमा भगवान आउनेछ त्यसपछि सुनाउलो बिहानी आउनेछ जुन दिनमा हराएको खुसी भेटाउनेछु जुन दिनमा हराएको खुसी भेटाउनेछु मेरो पनि ओटमा मुस्कान आउनेछ आदी आउनेछ अनि तुफान आउनेछ त्यसपछि सुनाउलो बिहानी आउनेछ त्यसपछि सुनाउलो बिहानी आउनेछ निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि कृष्ण प्रसाद सिमखडाजीलाई पनि धेरै धेरै आगा धन्यवाद दिन चाहन्छु उहाँप्रति पनि आभारी रहे आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना पठाउँदै गर्नुहोला त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु मेरो हातमा गणेश प्रसाद पौडेल जीले यो रचनालाई स्याङ्जादेखि पठाउनु भएको हो हाल उहाँ कतारमा हुनुहुन्छ कतारदेखि उहाँले यो रचनालाई मेल गरेर पठाउनु भएको छ उहाँको रचनालाई गाडी जोड्न चाहन्छु कुरा गर्छु थरी थरी बौलाहा भएछु कुरा गर्छु थरी थरी बहुलाह हा भएछु हाँसु एक्लै घरि घरी बहुलाह भएछु जसले जे भने पनि मेरो छुट्टै संसार जसले जे भने पनि मेरो छुट्टै संसार रम्छु यसै घरिघरि बहुलाह भएछु हाँसु एक्लै घरिघरि बहुला भएछु मनका फाटहरूमा टोलाए र हेर्दै मनका फाटहरूमा टोलाएर हेर्दै मिठा कुरा छ बौला भएछु कुरा गर्छु थरी थरी बौला भएछु सोच्दा सोच्दै जिन्दगीमा कथा व्यथाहरू सोझ्दा सोच्दै जिन्दगीमा कथा व्यथाहरू कति बाँचु मरि मरि बौलाहा भएछु कुरा गर्छु थरी थरी बौलाह भएछु हाँस्छु एक्लै घरिघरि बौला भएछु हाँस्छु एक्लै घरिघरि बौला भएछु निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु गणेश प्रसाद पौडेलजीप्रति आभारी रहे आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना पाइराखौँ त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु मेरो हात पुष्पा अधिकारी अञ्जलीजीको एउटा मुक्तक छ उहाँको मुक्तकलाई अगाडि जोड्न चाहन्छु उहाँको मुक्तक यस्तो छ कसरी राख्छौ रमाउन मलाई बिर्सिएर कसरी सक्छौ रमाउन मलाई बिर्सिएर आँखामा सपना सजाउन मलाई बिर्सिएर थाहा छ अरू जेसुकै गर्न सक्छौ तिमी थाहा छ <laughs> अरू जेसुकै गर्न सक्छौ तिमी तर सक्दिन तर सक्दैनौँ आँसु बगाउन मलाई बिर्सिएर तर सक्दैनौँ आँसु बगाउन मलाई बिर्सिएर कसरी सक्छौँ रमाउन मलाई बिर्सिएर आँखामा सपना सजाउन मलाई बिर्सिएर गई कि पारे रा गई कसरी भनो मरे र गई कसरी भनो मरे र गई मरे र गई गई परेरा गई घर घर सानी सानिसानी सा घर घर सानी सानिसानिसा माघ माग र से सागर सधे सामा पाे बाबा मेगा साजापा नि साे ग सामा ग nayan ko kyon madi ra nayan ko kyon madi ra maage गरे रा मिठो बोले रा साथ भाई भाई मिठो बोले सा छोड़े भे भई जानू नी जानु भाई, भाई बाटो मरे को भे भई जानूनी रिशाईनी किन नै रिसाए नै रिसाएर नै किन खुशी खुसी अन्तिम पल्ट रिसाएर नै किननी खुसी हुँदै अन्तिमपल्ट तिमी बस्ने मेरो मुटु फाटेको भए भइजान्थ्यौ नि मिठो भोलेर साथ छोडेको भए भइजान्थ्यौ नि जान्छु भने बाटो मरेको भए भइजान्थ्यो <laughs> नि निकै सुन्दरचना यो सुन्दरचनालाई पठाउनु भएको थियो सरोज चापागाई इन्द्रपुर बयल बा सर्लाहीबाट यो रचनाको लागि तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना पाइराखौँ त्यसै गरी अर्को रचनालाई अगाडि जोड्न चाहन्छु मेरो हातमा एउटा रचना छ गजल जसलाई पठाउनु भएको हो नवराज भुजेल सासापुर्तिन सर्लाही हाल दुहा उहाँले यो रचनालाई मेल गरी पठाउनु भएको छ उहाँको रचनालाई अगाडि जोड्न चाहन्छु गजल यात्रामा जाने नाउँ खोज्दैछन् गजल यात्रामा जाने नाउँ खोज्दैछन् गजलको पनि अलग गाउँ गोँँ खोज्दैछौँ गोँँ स्थापना गरेर राखे नै भन्छन् स्थापना गरेर नै राख्ने भन्छन् सुन्दर अनि शान्त ठाउँ खोज्दैछन् गजलको पनि अलग गाउँ खोज्दैछन् गजलकै छुट्टै राजधानी बनाउने अरे गजलकै छुट्टै राजधानी बनाउने अरे राजधानीको अधिपति माउ खोज्दैछन् गजलको पनि अलग गाउँ खोज्दैछन् कहाँ जन्म्यो हुर्क्यो गजल थाहा छैन कहाँ जन्म्यो हुर्क्यो गजल थाहा छैन जान्ने बुझ्ने आफै बनाउ धाउ खोज्दैछन् गजलको पनि अलग गाउँ खोज्दैछन् मोती रामले भित्र आएको, आएको गजल नेपालमा मोती रामले भित्र्याएको गजल नेपालमा फेरि अर्को जन्मदाता बाउ खोज्दैछन् गजल यात्रामा जाने नाउँ खोज्दैछन् गजलको पनि अलग गाउँ खोज्दैछन् गजलको पनि अलग गाउँ खोज्दैछन् निकै सुन्दर रचना गजलका कुराहरू छन् गजल कसरी लेखी कहाँबाट आएका भन्ने कुराहरू पनि छन् यहाँनिर नवराज भुजेलजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना पाइराखौँ आगामी दिनहरूमा पनि व्यवसाय गरेर तपाईँको रचना पढ्न पाइराखौँ यसै गरी प्रिय मित्र तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थोप्लो पाँच सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु रेडियो अर्पण डट कमबाट पनि विश्वभरि एकै साथ सुनिराख्नु भएको छ प्रिय मित्र तपाईँलाई यो कार्यक्रम कस्तो लागिराखेको छ तपाईँले हामीलाई सल्लाह सुझाव प्रतिक्रिया पनि दिन सक्नुहुनेछ र रचना पठाउन चाहनुहुन्छ तपाईँ रचना कोर्दै हुनुहुन्छ कहाँ गएर चाहिँ आफ्नो रचना पठाउने होला भनेर चाहिँ चिन्तामा हुनुहुन्छ भने तपाईँकै लागि भनेर हामीले कार्यक्रम मेरो रचना विगतका दिनदेखि नै तपाईँको मनमुटुमा छाउन सफल कार्यक्रमलाई लिएर अगाडि बढिराखेको छ तपाईँलाई यदि पठाउनु मन छ भने त्यो रचनाहरू चाहिँ कसरी पठाउने होला भन्ने सोचमा हुनुहुन्छ भने तपाईँले फेसबुकमा सर्च गर्नुहोला मेरो रचनाको फेसबुक पेज पाउनुहुनेछ र तपाईँले आफ्नो रचनाहरू त्यसमा पोस्ट गर्नुभयो भने अवश्य मका आउनु आइपुग्नेछ सँगसँगै तपाईँले मलाई पत्रचार पनि गर्न सक्नुहुनेछ पत्रचारको लागि हाम्रो ठेगाना कार्यक्रम मेरो रचना रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्स रत्नगर एक बकुलर चोक चितवन यो ठेगानामा तपाईँको पत्रहरू पठाउनुभयो भने म कहाँ आइपुग्नेछन् त्यसै अर्को रचनालाई अगाडि जोड्न चाहन्छु रामकृष्ण पौडेल अन्यासजी गजल कुञ्ज चितवनबाट उहाँले रचना पठाउनु भएको छ उहाँको रचनालाई पनि अगाडि जोड्न चाहन्छु मायाको बदला आँसुमा तिमीले डुबाई छाड्यौ नि मायाको बदला आँसुमा तिमीले डुबाई छाड्यौ नि भुलमा परे सजाइदिँदै रुवाई छाड्यौ नि विश्वास गरी मुटु नै दिए मोटाउँदै चाहना विश्वास गरी मुटु चाहना काखमा राखे मलाई बिस खुवाई छाड्यौ नि भुलमा परे सजाइदिँदै रुवाई छाड्यौ नि यो देहा मेरो जलेर अब खरानी हुँदैछ यो देहा मेरो जलेर अब खरानी हुँदैछ त्यो झुटु माया देखाउन आँसु चुवाई छाड्यौ नि परी परि सजाय दिँदै रुवाइ छाड्यौ नि प्रभु तिमीलाई दु खले अब आतिना नपरोस् हेर प्रभु तिमीलाई दुःखले अब आतिना नपरोस् तोडेर बन्धन पराईसँग सुहाइ छाड्यौ नि मायाको बदला आँसुमा तिमीले डुबाइ छाड्यौ नि भुलमा सजाइ दिदै रुवाई छाड्यौने भुलमा परे सजाइ दिदै रुवाई छाड्यौने निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि रामकृष्ण पौडेलजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना पढाउँदै गर्नुहोला त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु मेरो हातमा फुच्ची जमुनाको गजल छ उहाँको गजललाई अगाडि जोड्न चाहन्छु मलाई खोज्छौँ भने गल्ली छेउमा के हेर मलाई खोज्छौँ भने गल्ली छेउमा फर्की हेर त्यसपछि मन्दिर हेर र अन्त्यमा भिर हेर घुमिएछु पाउनुभन्दा धेरै घुमिएकी छु घुमिएकी छु पाउनुभन्दा धेरै घुमिएकी छु पत्यार लाग्दैन भने गुमाएको तकदिर हेर त्यसपछि मन्दिर हेर र अन्त्यता भिर हेर यदि कुनै दिन मेरो याद आयो भने तिमीलाई यदि कुनै दिन मेरो याद आयो भने तिमीलाई आँखा बन्द र दिलको तस्विर हेर त्यसपछि मन्दिर हेर अन्तमा बिर हेर खैमा कसरी भनौँ कति छटपट्टिमा बाँचेको छु खैमा कसरी भनौँ कति छटपट्टिमा बाँचेको छु साँच्चै जीवन बुझ्न अरूको मन पिरहेर मलाई खोज्दै छौ भने गल्ली छेउमा फर्किहेर प्यासकै निम्ति यति मरिहते किन गर्छौ तिमी प्यासकै निम्ति यति मरिहत्या किन गर्छौ तिमी यता घर परिवार हेर उता जागिर हेर त्यसपछि मन्दिर हेर अन्त्यमा भिर हेर मल्लाइ खोज्छौ भने गल्ली छेउमा फर्किएर हे हे हेर त्यसपछि मन्दिर हेर र अन्त्यमा भिर हेर निकै सुन्दर रचना त्यो सुन्दर रचनाको लागि फुच्ची जमुना जीप्रति पनि आभारी रहे प्रिय मित्र तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय कार्यक्रम मेरो रचनाको बसाइँ यो बसाइमा फेरि अर्क सुमधुर सांगीतिक आवाज तब सभी राखन चाहू कार्यक्रम सकें तिम्रो दी चमके Heart Lover याद आयो तिमी संग रोधी पल याद आयो तिम्रोण सात पौधा को याद आयो तिमी संग रोधी गाँद याद आयो तिम्रोनो सात पाँगा को पल याद आयो तिमी जुनी जुनी भरी मया भिमी जुनी जुनी भरी मयाु भेज मनमुट में छा को पल को याद आयो तिमी संग रोधी गाँद पल को याद आयो एक भाई ढाटे तिमी एक भै आमा ढाँटे तिमी माला भेटना भाँगा को पल को याद आयो तिम्रो याद साथ को पल को याद आयोसंगी मिली लुका खेलताखे साथी मिली लुका खेलखेरी मसंग तिमी हरा पल को याद आयो तिम्रो याद पौधा को पल याद आयो मेरे राजा मेरे धड़कन भैई तिमीले, मेरे राजा मेरे धड़कन भन्ई तिमीले, एक हाथ मेरे सौदा को पल याद आयो तिम्रो ानो पाँगा को पल याद आयो तिमी संगे रोधी गौ याद आयो तिम्रो याद पाँगा को पल याद आयो निकंदर रचना सुंदर रचना को लगी अविरल सौगातजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु यो रचनालाई उहाँले सेलझन्डे एक रूपन्देहीदेखि पठाउनु भएको थियो निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि अभिरल सौगादजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना पठाउँदै गर्नुहोला त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु जय राम विकास भावुक धवरसाद बर्दिया हाल मलेसिया जोहमा हुनुहुन्छ उहाँ वा, उहाँको मुक्तक छ उहाँको मुक्तकलाई अगाडि जोड्न चाहन्छु सरकारमा साँच्चै छलफल कहिलेसम्म सरकारमा साँचै छलफल कहिलेसम्म हजुर हुन्छ हजुर भन्दै अलमल कहिलेसम्म सुरु हुन्छन् वार्ताको कुरा सधैँ अपुरा सुरु हुन्छन् वार्ताको कुरा सधैँ अपुरा साँचै यसरी झुरको पसल कहिलेसम्म सरकारमा साँचै छलफल कहिलेसम्म हुन्छ हजुर भन्दै अलमल कहिलेसम्म हुन्छ हजुर भन्दै अलमल कहिलेसम्म निकै सुन्दरचना यो सुन्दरचनाको लागि जयराम विकाजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु साँच्चै वास्तवमा पनि देशमा सरकार बनिराखेको अवस्था छैन जहिले पनि अब यस्तै कुराहरू चलिराखेका छन् छलफल हुन्छ भन्दैछन् तर सहमतिको सरकार भन्न सकिराखेको अवस्था छैन यस्तै बिजुक देशको चिन्ता छ सबैप्रति नै निकै सुन्दरचनाको लागि यो सुन्दरचनाको लागि जयराम विकालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यस्तै अर्को रचना मेरो हातमा छ मेरो हातमा रचना रहेको छ यो रचनालाई कमल सङ्घर्षजीले ठुले सायन आश्रमदेखि पठाउनु भएको छ उहाँको रचनालाई अगाडि जोड्न चाहन्छु दैवले नै रणनीति चलेको धेरै भइसक्यो दैवले नै रणनीति चलेको धेरै भइसक्यो मान्छेले मान्छे मान्छे ढालेको धेरै भइसक्यो दैवले रणनीति चलेको धेरै भइसक्यो मान्छेले मान्छे ढालेको धेरै भइसक्यो भोका खाएर अघाउने बानी परेपछि भोका खाएर अघाउने बानी परेपछि चुलोमा आगो नबोलेको धेरै भइसक्यो मान्छेले मान्छे ढालेको धेरै भइसक्यो उसले मेरो प्रिय हो खै कसरी भन्यो उसले मेरो प्रिय हो खै कसरी भन्यो मैले सिन्दुर हालेको धेरै भइसक्यो दैव मान्छेले मान्छे ढालेको धेरै भइसक्यो सडक ओछ्याउ ओछ्याएर आकाश ओढेर सडक ओछ्याएर आकाश ओढेर मनैदाउन थालेको धेरै भइसक्यो मान्छेले मान्छे ढालेको धेरै भइसक्यो गजल लेखिएको अभियोग मलाई मा गजल लेखिएको अभियोगमा मलाई मेरै घरबाट निकालेको धेरै भइसक्यो दैवले रणनीति चलेको धेरै भइसक्यो मान्छेले मान्छे ढालेको धेरै भइसक्यो मान्छेले मान्छे ढालेको धेरै भइसक्यो निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि कमल सङ्घर्षजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु प्रिय मित्र हामी कार्यक्रम मेरो रचनाको अन्तिम अन्तिम बसाइँतिर रहेका छौँ एकैछिन यो मिठो आवाज सुन्छौँ त्यसपछि पुनः तपाईँ उपस्थित हुनेछु के मित्र अब भने कार्यक्रमबाट ओजेलिनुपर्छ बिदा हुनुपर्छ दर्पण पारिका मित्रले हात हाल रहनुपर्छ है भन्दै हुनुहुन्छ के गर्ने समयले साथ दिँदैन हामीलाई हामी समयको पछि दौडिनु पर्दो रहेछ के गर्ने समयले हामीलाई पर्खिँदैन हामी नै समयलाई पर्खिएर समयको पछि पछि डडिन पर्दो रहेछ आज तपाईँका धेरै रचनाहरू बाँकी रहे क्षमा प्राप्ति छु आगामी दिनहरूमा तपाईँको रचनाहरूलाई म स्थान दिँदै जाने नै छु एतिन्जेल सुनेर साथ दिनुभयो तपाईँ सबै सबैलाई धन्यवाद ज जसले मलाई रेडियोमा इन्टरनेटमा सुन्नुभयो ज जसले रचना पठाएर सहयोग गर्नुभयो तपाईँ सबै सबैप्रति आभारी रहे र मोहन बिहानीजीप्रति निकै आभारी रहे र रचना पठाउने तपाईँ सबै सबैप्रति पुनः एकचोटि आभारी रहे दर्पण पारी बसेर मलाई प्रावधिक मित्र रिजन धीरे धन्यवाद दीदक साहित्यिक मन को साथी मीपेन्द्र छुट्टी चाहूँ ओजिल तभी को बाकी पल शुभ रहोस् नमस्कार तस्बिर बोलो हेरदा हेरद तिम्रो तस्बिर बोल